आफ्नो सेवा क्षेत्रभित्रका सरकारी जग्गा सीमांकन गरी सार्वजनिक गर्ने काम शुरू गरेको हो नगरपालिकाले यो अभियान रत्नगर सातबाट शुरू गरेको छ रत्नगर सातमा करिब दश विघा बढ़ी सार्वजनिक जग्गा रहेको स्थानीयवासीहरूले बताएका छन् रत्नगर सातको निर्माणधीन अवस्थामा रहेको जिकुवा झोलुंगे फुल क्षेत्र वरिपरिबाट सार्वजनिक जग्गा सीमांकनको काम शुरू गरेको नगरपालिकाका निमित्त कार्यकारी अधिकारी सीताराम पोखरीले जानकारी दिनुभयो स्थानीयवासी राजनैतिक दल पत्रकारको रोहवरमा नगरपालिकाले जग्गा सीमांकन गरेको हो सो क्षेत्रमा भूमाफियाहरूले दुई नम्बरी बनाएर जग्गा अतिक्रमण गर्न शुरू गरेको स्थानीय हरि आचार्यले बताउनुभयो त्यहाँ रहेका सार्वजनिक जग्गाका सतियारले नै उपभोग गर्दै आएका छन् भने कतिपयले आफ्नो नाममा बचाउन सलखेल गरेको आचार्यले बताउनुभयो दलालहरू सक्रिय भइरहेकाले ती जग्गा के सार्वजनिक गर्नुपर्ने कि त सरकारको होस् भन्ने स्थानीय माग रहेको छ सोही क्षेत्रमा रहेको करिब पन्ध्र कच्चा जग्गा भने प्रहरीको नाममा दर्तामा रहेको छ रत्न नगरमा सार्वजनिक जग्गा धेरै रहेकाले ती जग्गाहरूमा विस्तारै सीमांकन गर्दै सरकारीकरण वा सार्वजनिक गरिने नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख चुरनराज पौड़ेलले जानकारी दिनुभयो टोल विकास संस्था समन्वय समिति रत्नगर आठको अध्यक्षमा ज्ञानेन्द्र राज पाण्डे निर्वाचित हुनुभएको छ आज भएको अधिवेशनले पाण्डेको अध्यक्षतामा बीस सदस्यीय समन्वय समिति चयन गरेको हो अधिवेशनमा अध्यक्षका प्रत्याशी परशुराम खिमिरेलाई गोलापर्थामा प्रासित गर्दै पाण्डेले पाण्डे अध्यक्षतामा पांडे अध्यक्ष में निर्वाचित हम कुल खसे मत मध्य दुबई उम्मीदवार को मत पे निर्णय गोलापर्थ बात करने सहमति चार मत भने बदर हो इस अध्यक्ष काग चार जना को उम्मीदवार परिक भापनी चन्द्रकांत ओसा भूजराज लाभिशाने फिर्ता लिखित को अध्यक्ष में मत चुनाव पद सर्वसहमति भएको थियो समितिको उपाध्यक्षमा बिन्दा खड़का सचिवमा योग थापा र कुषाध्यक्षमा शिवकान्त पौडेल तथा अन्य सदस्यहरू रहेका छन् एकीकृत एक नेकपा माओवादी चितवनको अध्यक्षमा एम बहादुर परियार इन्द्रजीत चयन भएको छ अध्यक्ष चयनकाल लागि लामो समयको विवाद अन्त्य गर्दै ए माओवादी चितवनको नेतृत्व लिन परियार सफल हुनु भएको हो ए माओवादीको आज सम्पन्न बैठकले परियारलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो अन्य सदस्यहरू भने साँझसम्म सार्वजनिक गरिने कार्यक्रम रहेको माओवादी जिल्ला संयोजक ईश्वरी भट्टराले जानकार दिनुभयो संकटकालमा पार्टीसम्म उना उहाँ पुग्नुभएका परियार संविधान सभाको दोस्रो निर्वाचनमा चितवन क्षेत्र नम्बर एकको सभासदका उम्मेद्वार बन्नुभएको थियो सार्वजनिक सुवारी साधनका चालकहरूलाई ट्राफिक प्रहरीले आज पूर्वी चितवनको रत्नगरमा ट्राफिक जनचेतनामूलक प्रशिक्षण दिएको छ यस क्षेत्रमा सार्वजनिक सुवारीमा बढ़ी ट्राफिक नियम उल्लंघन भएपछि र ट्राफिक नियम सम्बन्धी ज्ञान नहुँदा दुर्घटना बढ़ने सम्भावनालाई मध्यनजर गर्दै जनचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको हो पूर्वी चितवन टेम्पो जीप माइक्रो तथा मिनी बस समिति रत्नगर अन्तर्गत संचालित सुवारी साधनका एक्काइस जना चालकलाई अस्थायी ट्राफिक प्रहरी पोस्ट रत्नगरका प्रमुख एवं प्रहरी सहायक निरीक्षकथानेश्वर ढकालले प्रशिक्षण दिनुभएको थियो प्रशिक्षण कार्यक्रम पूर्वी चितवन टेम्पोजेवा माइक्रो तथा मिनी बस व्यवसाय समिति रत्नगरका अध्यक्ष दामोदर साईको अध्यक्षतामा सम्पन्न भएको थियो चितवन जिल्ला अदालत बार एसोसिएशनको अध्यक्षमा प्रगतिशील कानून व्यवसाय समूह पीएलएबाट नेतृत्व गरेका चुनावी सापकोटा निर्वाचित हुनु भएको छ शुक्रबार राति सम्पन्न मतगणना अनुसार प्रजातान्त्रिक कानून व्यवसाय समूह डीएलएबाट नेतृत्व गरेको उम्मेद्वार निलकण्ठ अधिकारीलाई एघार मतले पछि पार्दैछ सापकोटा विजयी हुनु भएको हो प्रगतिशील कानून व्यवसायी समूहले अधिकांश पद जितेको बार एसोसिएशन चितवनका निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो यस्तै उपाध्यक्षमा प्रगतिशील समूहकै भोलानाथ नेपाल र सचिवमा नुनराज सिलवाल विजयी हुनु भएको छ कुष्मा भने प्रजातान्त्रिक कानून व्यवसायी समूहका उम्मेद्वार लक्ष्मी पाठक विजयी हुनु छ सदस्यीय पार्षदमा पीएलएकी वर्चस्व भएको छ सदस्यमा पीएलए का विकास गुरूङ श्री बोहरा शिवराम महतु महेश चन्द्र नेवानी विष्णु वास्तव तथा डीएलएकी राधा उपाध्याय श्री राम दवाड़ी विजय भएका छन् यस्तै अधिवेशनले नौ सना केन्द्रीय पार्षद समेत निर्वाचित गरेको अध्यक्ष सापकोटाले बताउनुभयो उहाँले विजयी पछि संक्षिप्त प्रतिक्रिया दिँदै कानून व्यवसायिकको हकितमा क्रियाशील हुने बताउनुभयो महिलाहरूलाई सामूहिक रूपमा अग्रसर गराउन महिला समूहको भूमिका महत्वपूर्ण भएको अगुवा महिलाहरूले बताएका छन् भारतवर दुई आवचारीमा रहेको इन्द्रणी सक्षम महिला समूहको दोस्रो साधारण सभामा बोल्ने अगुवा महिलाहरूले यस्तो बताएका हुन् उनीहरूले महिलाहरू महिला समूहमा आबद्ध भई धेरै परिवर्तन गरेकोले सामूहिक रूपमा अग्रसर गराउन का महिला समूहलाई व्यवस्थित गराउनु पर्ने बताएका हुन् आई जीवन एपनमा सहजमा महिलाहरू आवद्ध भएर संगठित बनाइएको समूहलाई प्रभावकारी बनाउन महिला समूह नीति बनाउन माग समेत गरेका छन् कार्यक्रममा बोल्ने अधिकांश महिला अगुवाले समूहमा आवद्ध भएपछि बचत गर्ने सिकाउने बानी सबैभन्दा उपयोगी भएको समेत बताएका छन् दोस्रो साधारण सभाको एक समारोहका बीच भरतपुर नगरपालिका कि सूचना मेनका पण्डित उद्घाटन गर्नु भएको थियो सो अवसरमा बोल्दै उहाँले समाज परिवर्तनका लागि महिलाहरू एकजुट भएर अघि बढ़ी मात्रै महिला अधिकार स्थापित हुने बताउनुभयो साथै उहाँले नगरमा महिलाहरूको विकास महिला समूह प्रभावकारी ढंगबाट सञ्चालन प्रतिबद्धता समेत व्यक्त गर्नुभयो एकीकृत नेकपा माओवादीभित्रको पछिल्लो विवाद प्रति पाएको विचार के छ यी पुरानै परम्परा बीस सामान्य कुरा कहिनामाको छात्रा हाँडीगाउँमा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 पालो ट्राफिक खबरको यति बेला नानगढे टोराबेरगढ सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मगलिन मोगलिनौ विसी काठमाडौँ सड़क खण्ड मोगलिन्द मौली पोखरा सड़क खण्ड र नानगढ प्रासी बोटोल सड़क खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस र न्यूनतम तापक्रम त्याइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै भोलि विहान बादल लाग्ने र दिउँसो र बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सक आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 पालो सामुदायिक आवाजको चितवन लगायत देशभर रगतको अभाव बढ़दो छ रक्तदान कार्यक्रम जति नै गरी पनि रगतको अभाव देखिरहेको छ युवाहरूको वैदेशिक यात्रा रक्तदान गर्दा कमजोर भइन्छ भने मानसिकता लगायतका कारणले पनि रगतको अभाव देखिएको हो यस्तै बीच हामीले बढ़दो रगतको अभावपूर्ति गर्न के गर्न सकिएला भनी सरकारवालाहरूलाई सोधेका छौदाय रक्तदान गर्नेमा अहिले पनि मान्छेहरूको सोचाइ के रहेको छ भने अलि पौष्टिक खानेकुरा खाने र शरीरमा त्यो पौष्टिक खानेकुराबाट रगत बनेको र त्यो रगत खेर जाँदा पौष्टिक खानेकुरा खेर गएको भन्ने आभास अहिले पनि सर्वसाधारण धेरैमा त्यो महसुस गर्ने गरेका छन् र त्यसरी रक्तदान गर्नका लागि अघि नसर्ने कारणको रूपमा यो देखा परेको छ वास्तवमा यो रक्तदान कार्यक्रम एउटा आफैमा सराहनीय कार्यक्रम छ यो भन्दा पनि अगाडि एउटा सचेतनामूलक कार्यक्रमका हिसाबले ब्लड डोनेसन किन कसरी यसले के असर पार्छ किन यो ड भन्ने बारेमा सचेतना कार्यक्रम महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ रक्तदान कार्यक्रम गर्नुपर्छ है कुनै कार्यक्रम दिइरहनुपर्छ अब खाना भएर कतिलाई जनचेतना कम हुँदैछ रक्तदान गरेको चाहिने अत्याचार रगत हो होइन कुनै अब ब्लड प्रेसर कुनै कार्यक्रम गर्दै रक्तदान गरेको छ धेरै राम्रो हो रगतुबारे जनचेतना भयो भने तपाईँलाई रगत दिनुपर्छ भन्ने मनाउनु सक्नुहुन्छ वैदेशिक रोजगारमा जाने युवाहरूलाई दोड्न सकेर त्यहाँबाट उनीहरूलाई जानकारी गराउन सक्यो भने त्यहाँबाट हुन्छ अनि कुनै पनि सङ्घ संस्थामा रेडग्रस सम्बन्धी रगतको बारेमा जानकारी गराउने बेला बेलामा क्यालेण्डर जिल्ला रेडग्रसली क्यालेन्डरमा देखिअनुसार नियमित गराउने गर्यो भने रगतको अभाव चाहिँ कमी हुन्छ रगतको अभाव हटाउन युवा जनशक्तिहरू ती युवा जनशक्तिहरूलाई वैदेशिक रोजगारीबाट आफ्नो देशमा राख्न सकिने अनि कति मान्छेहरू एक्सिडेन्टहरू हुन्छ त्यो एक्सिडेन्ट कम गराउनको लागि स्थानीय स्तरबाट पहल गर्नुपर्ने हुन्छ अनि जुन हाम्रो समुदायमा छ रगत दिएपछि हामी कमजोर हुन्छ भन्ने जुन चेतना छ त्यसको लागि जनचेतनामूलक कार्यक्रमहरू का ल्याउनु आवश्यकता हुन्छ चितौनमा मेडिकल नगरीको रूपमा स्थापित हुन लागेको हुनाले यहाँ त रगत चाहिँ प्रत्येक वर्ष एकदम धेरै रगतको आवश्यक छ यसमा अझ हामीले जुन एउटा जनचेतना जगाउने कार्यक्रम गरेका छौ गाउँ गाउँमा त्यसलाई अझ बढी जनचेतना जगाउने महिलाहरूलाई बढी उत्साहित गर्ने गरेको खण्डमा रक्तदान कार्यक्रम अलि बढ्न सक्छ सामुदायिक आवाज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 ै इन्टरनेट अनलाइन संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचार